विस्तारमा सुनको भाव घटेपछि बढेको सुन बजारको माग वैधानिक बाटो बाट पुरा हुन नसकेपछि चितवनका सुन व्यवसायले माघको सत्तरी प्रतिशत सुन कालो बजारबाट खरिद गरेर ग्राहकलाई सुन उपलब्ध गराउँदै आएको खुलासा भएको छ नेपाल सुनशान्ति व्यवसाय सङ्घ चितवन शाखाले सोमबार नानगढमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै सङ्घका पदाधिकारीले सुनको माग पूरा गर्न कालो बजारमा निर्भर रहनु परेको स्पष्ट पारेका हुन् उनीहरूले चितवनमा दैनिक एक किलो सुनको माग रहेको र हप्तामा दुई किलो मात्र वैधानिक बाटोबाट आपूर्ति हुँदै आएकाले अपोग सुन हप्ताको पाँच किलो कालो बजारबाट किनेर ग्राहकको माग पुरा गर्दै आएको बताएका छन् कार्यक्रममा बोल्दै सङ्घका जिल्लाध्यक्ष विपिन रामु तामा केन्द्रीय सदस्यद्वय अर्जुन रसाइली र ज्ञानेन्द्र मानसाखेले सुन अभावले सुनचाँदी व्यवसाय अब पसल बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो महँगो धातु सुनका गरगना लगाउने चलन विश्वका अन्य मुलुकहरूभन्दा दक्षिण एसियाली मुलुकहरूमा बढी पाइन्छ चाडपर्व मेला महोत्सव रिशेष जमघट में आपूला सुंदर देखा महिला सुन का गहना झकीझका होने गर्सन्ी समाज में बीका बेला सुन गर को गर्गना दुलई सींगारने दुलाहा सुन लगने परंपरा बस को वैशाख महीना इसे लगन बेला हो सुन का गहना कि महंगो पे रकम को खाचो पड़े बेला बैंक सुन धीतो राखे र, रिन्ड लिन सकिने भएकाले सुन जति महँगो भए पनि माघमा कमी आउन सकेको छैन बजारमा चौबिस क्यारेटको शुद्ध भनेको सुनमा नै मिसावट पाइन थालेको छ यसबिच सुन खरिद गर्दा उपभोक्ता ठगिने पहिलो कारण जर्ती हो सुन गहना बनाउने क्रममा टुक्रिएर नाश भइजाने सुनलाई जर्ती भनिन्छ कति परिमाणको गहना बनाउँदा कति जर्ती जान्छ भन्ने वैज्ञानिक आधार केही नहुँदा व्यवसायीले आफै जर्ती तय गर्छन् शिरनाक र कान घाँटी नाडी र औँलामा लगाइने एक सय आठ प्रकारका गहनामा जर्ती कटाइन्छ नेपाल सुनसन्द व्यवसाय सङ्चित वन शाखाले निर्धारण गरेको बिना रसायनका गरगनाको जर्ती दस प्रतिशतसम्म रहेको छ चिदुवनको पहाडी गाविस खोराक र लोथरका विपन्न चेपाङहरूले गाउँमै सरकारी सेवा पाएका छन् भौगोलिक विकटता र आर्थिक विपन्नताले सदरमुकामसम्म पुगेर नागरिकता बनाउन नसकेका चेपाङलाई केन्द्रित गरी गाउँ सरकारी घुम्ते शिविर सञ्चालन गरेपछि चेपाङहरूले गाउँमै सरकारी सेवा पाएका हुन् चार पाँच उकालो ओह्रालो हिँडेर थाकल्टा पुगेका अधिकांश चेपाङले नागरिकता बनाएका छन् कोराक र लोथर गाविसका अधिकांशवटाहरूमा चेपाङ समुदायको बसोबास रहेको छ पाहाडी गाविसमा बसोबास गर्ने भएकाले नागरिकता बनाउनुपर्छ भन्ने ज्ञान नहुनु र बिहान बेलुका हातमुख जोर्न मेलापात गर्नुपर्ने भएकाले चेपाङ समुदायका धेरैले नागरिकता बनाएका छैनन् जिल्ला प्रशासन कार्यालयले कोराक एकमा रहेको राष्ट्रिय निमावि थाकल टा थाकलटारमा सञ्चालन गरेको सरकारी घम्ते शिविरमा नागरिकता बनाउने 18 अठार वर्षदेखि पचपन्न वर्ष उमेर समूहका छन् नागरिकता कहाँ बनाउनु पर्छ भन्ने थाहा थिएन ना, नागरिकता बनाएपछि खुसी हुँदै लोथरचार तापाङ्की बाहन्न वर्षीय विष्णुमा चेपाङले भन्नुभयो गाउँमा आएको बेला मौका छोपेर नागरिकता बनाई विष्णु माईले बिहान बेलुकाको गर्जो टार्न दौडूप गर्नुपर्ने भएकाले उमेर ढलकन्दासम्म नागरिकता बनाउन नपाएको बताउनु दुई दिनसम्म चल्ने सो शिविरको चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उद्घाटन गर्नुभएको थियो लोथर दुई निवासी त्रिपन्न वर्षीय चन्द्रबहादुर चेपाङलाई नागरिकता दिएर निमित्त प्रमुख जिल्ला अधिकारी गेलालले शिविरको उद्घाटन गर्नुभएको हो अवसरमा निमित्त प्रमुख जिल्लाधिकारी गिलालले बेकटमा बसोबास गर्ने समुदायलाई गाउँले सरकारी सेवा प्रदान गर्न घुम्ते शिविर आयोजना गरेको बताउनुभयो शिविरमा खोराक र लोथरका झन्डै एक हजार पाँच सयजनालाई से सेवा प्रदान गर्ने प्रारम्भिक योजना रहेको उहाँले जानकारी दिनुभएको छ नागरिकता मतदाता नामावली अध्यावधिग्र स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखेर रा। काम गरेको गेलालले बताउनुभयो शिविरमा जिल्ला प्रशासन जिल्ला जनस्वास्थ्य भरतपुर अस्पताल जिल्ला विकास समिति महिला तथा बालबालिका निर्वाचन जिल्ला पशुसेवा र खानेपानी कार्यालयबाट विभिन्न नौ प्रकारका सेवा प्रदान गरेको गेलालले बताउनुभयो नेकपा माओवादीले मतदाता नामावली अध्यावधि र नागरिकता बनाउने काममा अवरोध गरिएकाले शिविरस्थलमा सम्भावित घटना हुन नदिन ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ विभिन्न कर्मचारी संगठन ने जिला वििकास समिति अंतर्गत ग्रामीण पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रम को कार्यालय राखिएको भवनमा तालाबन्दी गरेको दुई सता बेतिसक्दा समेत ताला खुल्न सकेको छैन भवनको माथिल्लो तला गएको चैत्र तीस गते तिस गते एकीकृत नेकपा माओवादी निकटको राष्ट्रिय निजामती कर्मचारी सङ्गठनले कब्जा गर्दै सङ्गठनको बोर्ड राखेको थियो त्यस भवनको तल्लो तलामा कङ्ग्रेस निकटको राष्ट्रिय कर्मचारी युनियनले कब्जा गरेको जिल्ला विकास समिति चितवनले जनाएको छ ती सङ्गठनहरूले भवन कब्जामा लिएको विरोधमा स्थानीय निकाय कर्मचारीसँग गाविसित केन्द्र अस्थायी करार तथा झ्यालाधारी कर्मचारी संघ ने शुक्रवार सोई भवन में विभिन्न कोठा में तालाबंदी कर भवनमा रहेका बाह्र कोठा मध्ये छवटा कोठामा तालाबन्दी गरिएको छ कार्यालयका दुई इन्जिनियर र बैठक कक्षमा समेत तालाबन्दी भएकाले काम गर्न कठिनाई भएको जिल्ला प्राविधिक कार्यालय चितवनका प्रमुख तथा ग्रामीण पुनर्निर्माण तथा पुनस्थापना कार्यक्रमका संयोजक रामचन्द्र दङ्गाले बताउनुभयो यसबीच एकीकृत नेकपा माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले हिजो सहस्मृति बहुमुखी क्याम्पसको एउटा कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना गरेको छ क्याम्पस प्रशासनले यसअघि सभियोग भवन उपलब्ध नगराएको र आसन सभि निर्वाचनलाई मध्यनजर गर्दै कोठा कब्जा गरेको अखिल क्रान्तिकारी सदुस्मृति बहुमुखी क्याम्पस इकाई कमिटी अध्यक्ष अविनाशले जानकारी दिनुभयो विद्यार्थीहरूको समस्या समाधान गर्नका लागि कोठा कब्जा गरी सम्पर्ककारले स्थापना गरेको उहाँको भनाइ छ अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गोलकुमार बस्नेतको नेतृत्वमा गएको विद्यार्थीको टोलीले कोठा कब्जा गरी सम्पर्ककारले स्थापना गरेको हो घडियाल गोही प्रजनन केन्द्र कसरामा हुर्काएर छाडिने उमेर पुगेका गोईलाई माछा सिकार गर्ने सिप सिकाइँदैछ गोई नदीमा छाडेपछि त्यसले सहजै माछा सिकार गर्न सकोस् भन्ने उद्देश्यले गोईलाई पोखरीमै जिउँदो माछाको सिकार गर्न सिकाइएको हो अहिले दसवटा घडियाललाई जिउँदो माछा दिएर सिकार गर्न सिकाइँदैछ घडियाल प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्काले भन्नुभयो प्राकृतिक रूपमा पनि गोही आफै सिकार गर्न सक्ने हुन्छ तर पनि यहाँ हुर्काएको गोईलाई माछा शिकार गर्न सिकाएपछि झन राम्रो भयो नि गोईले उसको तौल अनुसार आहारा खान्छ पर्यटन केन्द्रमा राखेका गोई मध्ये ठुलाले दुई किलोसम्म मजुलाले पाँच पांस पाँच ग्राम सय ग्रामसम्म र सानो भुढाले सय ग्रामसम्म माछा खान्छन् केन्द्रमा माछा खुवाए पनि नदीहरूमा त्यो आहारा गोही आफैले सिकार गर्नुपर्ने हुन्छ गोईलाई प्राकृतिक रूपमै रहन उसलाई माछा सिकार गर्न सिकाइने काम ठुलो उपलब्धि हो गोही प्रचरण केन्द्र स्थापना कालका चितवन रास निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामप्रेत यादवले गोईलाई माछाको सिकार गर्ने सिप सिकाउनु राम्रो पक्षको भएको बताउनुभयो खोलामा माछाको सिकार गर्न सजिलो काम होइन उहाँले भन्नुभयो मारेको माछा खुवाएर पालिएका गोईलाई सुरु सुरुमा खोलाको माछा मार्न कठिन हुन्छ यसरी हुर्काएर छाडिएका गई प्राकृतिक रूपमा बाँच्न नसक्नुमा स्वीकार गर्न नसक्नु नै प्रमुख कारण रहेको छ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनको आयोजनामा सोमबार मैयादेवी कन्या कलेज भरतपुरमा शैक्षिक संस्थामा मानवाधिकार शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न समुदायबाट आउने र मार्फत नै गाउँ जनचेतनाका कुरा फैलावट हुने भएकाले कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच मानवाधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको इन्सेक जिल्ला प्रतिनिधि सावित्री सापकोटाले बताउनुभयो मानवाधिकार शिक्षा कार्यक्रम का मार्फत एक घरमा कम्तीमा एक व्यक्तिलाई मानवाधिकार सम्बन्धी जानकारी गराउने उद्देश्यले यस्ता किसिमका कार्यक्रम का सञ्चालन गरेको साबकोटाले बताउनुभयो स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा का इन्सेक्स चितवनका जिल्ला कार्यक्रम का संयोजक मुकुन्द दाहालले मानवाधिकारको आधारभूत अवधारणाका बारेमा सहजीकरण गर्नुभएको थियो रत्नगर नगरपालिकाद्वारा सञ्चालित लुमन्ती आवासको सहयोगसम्मद्वारा स्थापित नेपाल सुकुम्बासी सुधार समितिले रत्नगर दसको पञ्चतेज्योति राष्ट्रिय प्राथमिक विद्यालयलाई सहयोग गरेको छ समितिका अध्यक्ष फुलमान तामाङ र रत्नगर नगरपालिकाका प्रमुख पुरुषोत्तम सापकोटाले विद्यालयको गुणस्तरमा वृद्धि गर्न एक लाख सन्ताउन्न विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो चितवन का जिला शिक्षा अधिकारी रामकांत शर्मा आफ्नो आमाबाबाको चौरासी पूजामा गरिएको तुलनादानको रकम गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ विद्यार्थीलाई गर्न सहयोग गर्नुभएको छ रत्नगरको बकुलहरथित आफ्नै निवासमा सोमबार गरिएको चौरासी पूजामा चेपाङ विद्यार्थीहरूलाई खाद्यान्न खरिदका लागि एघार हजार पाँच सय रुपियाँ सहयोग गर्नुभएको हो जिल्ला शिक्षा अधिकारी शर्माले तुलनादानको आधा रकम ब्राह्मणदान गरेको र आधा चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरेको बताउनु भएको छ पूर्वी चितवनको रत्नगरमा एउटा रियल जुसमा लेदो भेटिएपछि नागरिक सरकार मञ्च खाद्य निरीक्षक नवीन देउजाको ध्यान आकर्षण गराएको छ नागरिक सरकार मञ्चका पदाधिकारीहरू प्रशासन कार्यालय पुगेर खाद्य निरीक्षक देउजासँग बजार अनुगमनलाई तीव्रता दिन आग्रह समेत गरेका छन् रत्नगर आठ शुभ प्रभात टोल बस्ने स्थानीय शान्ता रातको किनेको जुसमा लेदो भेटिएको हो आईतवार साज सो पसलट कि खाना लगता गनाए पी पशी हाँ लेदो मिशे श्रेष्ठ ने बताभ इस रत्नगर का पसल में लेदो मिसूस भेटक थी इसमें फैक्ट्री को पैलो कमजोरी भेपनी प्रभावकारी अनुगमन ना पटक पटक पेय पदार्थ लगायत अन्य दैनिक उपभोग्य वस्तु में मिशावत होने गुक नागरिक सरकार मंस का जिरा सदस्य ज्ञानेन्द्र राजज पांडे भ भरतपुर नानगढ़ क्षेत्र में चलने मैजिक हिजो तोड़फोड़ आरोप में प्रईजनाण में लिखा सा हिजो बिहान चार वा मैजिक गाड़ी में तोड़फोड़ तीनवटा गाड़ी को नंबर नौ खुले सीनर्जी चौक में ना एक ज बत्तीस चालीस नंबर को रातों मैजिक में तोड़फोड़ हो मोटरसाइकिल में आया दुईजना मैजिकमा ढुंगा प्रहार प्रत्यक्षदर्शी ने बता रत्नगर उद्योग वाणिज्य संघ का आयोजना में प्रीमियर इशुरेन्स कंपनी नेपाल लिमिटेड को सहयोग में हिजु बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ सङ्घका सदस्य तथा उद्योगी व्यवसाय लक्षित गरी गरिएको कार्यक्रममा उद्योगी व्यवसायलाई बिमा के का लागि किन आवश्यक र कुन विषयमा बिमा गर्ने बिमा गर्दा हुने फाइदाहरूका विषयमा जानकारी गराइएको थियो रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपक कुमार कर्मचारीको अध्यक्षता तथा प्रिमियर इन्सुरेन्स कम्पनी नेपाल लिमिटेडका सल्लाहकार निरञ्जन भट्टराई प्रमुख अतिथि रहनुभएको थियो सो कार्यक्रममा उपस्थित सम्पूर्ण उद्योगी व्यवसायलाई प्रिमियर इन्सुरेन्सका सल्लाहकार निरञ्जन भट्टराई र शाखा प्रबन्धक शङ्कर अधिकारीले बिमा सम्बन्धी अग्नि बिमा मोटर तथा सवारी साधन बिमा सामुद्रिक बिमा विविध बिमा कृषि बिमा चोरी बिमा व्यक्ति तथा सामयिक दुर्घटना बिमा र बिमा दावी गर्दा पेस गर्नुपर्ने कागजातहरूबारे जानकारी दिनुभएको थियो चितवनको शक्तिखोर स्थित भेहरानमा रहेका विपन्न चेपाङ समुदायलाई सहयोग गर्न सदरमुकामस्थित तिनवटा संस्थाले मितेरी साइनो लगाएका छन् हिजो भ्युरान पुगेका फेन्सी बच्चा तथा ऋण सहकारी संस्था फेन्सी व्यवसायसँग र नेपाल घरबहाल उपभोक्ता मञ्चका आबद्ध व्यवसायले स्थानीय चेपाङहरूसँग मितेरी सम्बन्ध बनाउँदै सहयोग हस्तान्तरण गरेका थिए उनीहरूले मितेरी कार्यक्रम का मार्फत सो क्षेत्रका विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले भ्यउरान जनाएका छन् सो वर्षमा करिब तिसजना व्यवसायले स्थानीय चेपाङसँग मित लगाएका थिए अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ दलहरूले दावी गरिरहेको अवस्थामा दोस्रो संविधानसभाको निर्वाचनमा कुन पार्टी ठुलो बन्ला जस्तो लाग्छ ए एकीकृत एक नेकपा माओवादी बी कङ्ग्रेस र सी एमआलए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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिरग सडक खण्ड खुला छ त्यसै गरी नारायण मुग्लिन मुगलिन काठमाडौँ मुगलिन दमरी पोखराम नारायण सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस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 रेडियर्फन सँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियर्फन डट कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज विधा भई नमस्कार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 घर छाएको एक वर्ष भएको